धारा नौ पहुँच युक्तता एक अपाङ्गता भएका व्यक्तिहरूलाई स्वनिर्भरतापूर्वक यापन गर्न तथा जीवनका हरेक पक्षमा पूर्ण रूपमा सहभागी हुन सक्षम बनाउन पक्ष राष्ट्रहरूले अन्य व्यक्ति सरह समान आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहरी र ग्रामीण दुवै क्षेत्रहरूमा भौतिक वातावरण यातायात सूचना तथा सञ्चार प्रविधि र प्रणालीहरू लगायत सूचना र सञ्चार तथा सर्वसाधारणलाई खुल्ला भएका वा प्रदान गरिएका अन्य सुविधा तथा सेवाहरूमा पहुँच सुनिश्चित गर्न उपयुक्त उपायहरू अवलम्बन गर्नेछन् पहुँच युक्तताको व्यवधान तथा अवरोधहरूको पहिचान तथा अन्त्य गर्ने त्यस्ता उपायहरू अन्य कुराका अतिरिक्त देखाएका कुराहरूको हकमा अवलम्बन गरिनेछन् विद्यालय आवास चिकित्सकीय सुविधा र कार्यस्थल लगायत भवन सडक यातायात तथा अन्य आन्तरिक र बाह्य सुविधाहरू विद्युतीय सेवा तथा संकटकालीन सेवाहरू लगायत सूचना संचार तथा अन्य सुविधाहरू दुई पक्ष राष्ट्रहरूले देखाएका कार्यहरू गर्नका लागि समेत उपयुक्त उपायहरू अवलम्बन गर्नेछन् सर्वसाधारणलाई खुल्ला भएका वा प्रदान गरिएको सुविधा से र सेवाहरूमा पहुँचको लागि न्यूनतम मापदण्ड र निर्देशिकाहरू निर्माण गर्ने जारी गर्ने तथा सोको कार्यान्वयनको अनुगमन गर्ने सर्वसाधारणलाई खुला भएका वा प्रदान गरिएका सुविधा र सेवाहरू प्रदान गर्ने निजी क्षेत्रका निकायले अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको हरेक पक्षमा ध्यान दिएको सुनिश्चित गर्ने अपाङ्गता भएका व्यक्तिहरूले सामना गर्नु पहुँचका सवालहरूमा सरकारवाला पक्षहरूलाई प्रशिक्षण प्रदान गर्ने सर्वसाधारणलाई खुला भएको भवनभित्रका तथा अन्य सुविधाहरूमा ब्रेल तथा पढ्न र बुझ्न सरल हुने ढङ्गमा साङ्केतिक सूचना प्रदान गर्ने भवन र सर्वसाधारणलाई खुला भएका अन्य सुविधाहरूको पहुँचमा सहजता प्रदान गर्न पथ प्रदर्शक बाचक तथा व्यावसायिक सांकेतिक भाषा अनुवादक लगायत प्रत्यक्ष सहयोग तथा सहयोगीहरू उपलब्ध गराउने अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा पहुँच सुनिश्चित गर्न अन्य उपयुक्त किसिमका सहायता र सहयोगको प्रवर्धन गर्ने इन्टरनेट लगायत नयाँ सूचना र सञ्चार प्रविधि तथा प्रणालीहरूमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच प्रवर्धन गर्ने पहुँचयोग्य सूचना र सञ्चारका प्रविधि तथा प्रणालीहरूको डिजाइन विकास उत्पादन तथा वितरणलाई सुरुदेखि नै प्रवर्धन गर्ने ताकि ती प्रविधि र प्रणालीहरू न्यूनतम मूल्यमा उपलब्ध हुन सकुन्